इंटरनेट को ठेगाना डब्लू मा डब्लू छुट्टै प्रस्तुति जीवन यात्रा अनुभव नमस्ते नेपाली अनलाइन रेडिओ हिमालय स्वर प्रस्तुति हो जीवन यात्रा अनुभव जीवन यात्रा अनुभव में अब का हामी श्री खगेन्द्र बस्नाथको जीवन यात्रा अनुभव सुन्दैछौँ सन् उन्नाइस सय अठचालिस अप्रेल पाँचमा खोटाङ जिल्लाको सापातेलमा जन्मनुभएका खगेन्द्र बस्नाथले नेपाल सरकारको निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा रही मुलुकी प्रशासनको प्रशस्त अनुभव बटुल्नु भएको छ उहाँले नेपाल सरकारका पर्यटन स्थानीय विकास आवास तथा भौतिक योजना एवम् शिक्षा जस्ता जनताका प्रत्यक्ष सरकारसँग सम्बन्धित मन्त्रालयहरूमा रही काम गर्नुभएको छ सेवा निवृत्त भएपछि पनि युनेस्को लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयमा महासचिवको हैसियतमा उहाँले काम गरिसक्नु भएको छ हाल उहाँ न्युयोर्क भ्रमणमा आउनुभएको बेलामा हिमाली स्वरहरूसँग आफ्नो प्रशासनिक जीवनयात्रा अनुभव सुनाउँदै हुनुहुन्छ सुनौ उहाँको जीवनयात्रा अनुभवको पहिलो भाग नमस्ते म खगेन्द्र बस्नेत श्रोता मित्रहरू तपाईँहरू सुन्ने हुनुहुन्छ मेरो जीवन यात्रा र अनुभवहरू मेरो जन्म सन् फिफ्थ अप्रिल सन् उन्नाइस सय अडचालिसमा नेपालको पूर्व भोजपुर जिल्लाको खोटाङ इलाका सापातेल भन्ने गाउँमा भएको थियो हाल त्यो गाउँ खोटाङ दितेल अन्तर्गत पर्छ मेरो जन्म त्यस ठाउँमा बैसठी वर्ष अगाडि भएर पनि पछि विभिन्न क्रममा हामीहरू बसोबासहरू सार्दै आ हामी स्थायी रूपमा उदयपुर जिल्लाको सदरु गाउँ गाईघाटमा बस्छौँ र काठमाडौँमा चाबहिलमा मेरो आफ्नो वासस्थान छ हिमाली स्वरहरूसँग आज सामान्य कुरा सिलसिलामा म श्रोता समक्ष मेरो जीवनयात्रा जीवनमा घटेका विभिन्न घटनाहरू आफ्नो जीवन को सुरुवात कसरी भयो र कुन उद्देश्य लिएर म यसरी आफूलाई अगाडि बढाउँदै ल्याएँ र पछिल्लो फ्रेजमा जुन अहिले म रिटायर लाइफमा नेपाल सरकारको सचिवस्तरबाट रिटायर भएर हाल बसिरहेको छु यससम्म आउँजेलसम्म जुन बिचमा अनेकौँ उतार चढावहरू चाहिँ जीवनमा आएँ ती उतार चढावहरूबारे म सामान्य कुराहरू मेरा अनुभवहरू तपाईँ श्रोताहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु वास्तवमा हामीहरूको एउटा चाहिँ अहिलेको चाहिँ अवस्थामा आएर हामीले जुन अमेरिकाको म न्युयोर्क सहरमा बसेर आफूलाई यहाँ तपाईँहरू समक्ष प्रस्तुत गरिरहेको छु यो सायद यो कल्पनाभन्दा बाहिरको कुरा थियो जुन हामी हामी जन्मेको परिवेश हाम्रो समाज समाजको संरचना सम र त्यतिखेरको अवस्था र जुन हामीले चाहिँ पढ्ने सुरु गऱ्यौँ त्यो अवस्थाको कहारी लाग्दो नेपालको एउटा चाहिँ अब चाहिँ विकट गाउँ जहाँ चाहिँ नै पढाइको बारेमा हामीले तपाईँहरू हामीले अहिले सुन्दाखेरि पनि यो सायद दन्त्य कथाको कुनै एउटा कहानी होला भन्ने किसिमको मात्रै अनुभव गर्नुहुन्छ जस्तो मलाई लाग्छ हालाकि नेपालको परिवेशमा प्राय जति पनि अहिलेको प्रत्यक्षमा भनौँ करिब करिब नब्बे हामी नेपालीहरूको जीवनस्तर तेई बिकराल ठाउँबाट उठेर नै अहिलेको अवस्थासम्म आइपुगेको भन्ने कुरा त छिपेको छैन र प्राय सबैलाई यो जानकारी पनि छ अनुभव पनि छ त्यस्तै किसिमले म आफू जन्मेको ठाउँमा के हो भनेदेखि स्कुलको व्यवस्थाहरू थिएन पढ्न पाइने अवस्थाहरू चाहिँ नजिक कुनै पनि किसिमको एक्सेसहरू पनि थिएनन् जसले गर्दा एउटा सामान्य रूपमा एउटा प्राइमेरी स्कुल प्राइमेरी स्कुल दुई सालमा स्थापना भएको थियो जबकि हामीहरूको पढ्ने अवस्था सुरु हुँदाखेरि हामी कख पढ्दाखेरि प्राइमेरी स्कुल पनि थिएन र त्यतिखेर एउटा चाहिँ घरमा दैनिक रूपमा आउने पूजा लाउने गुरुहरू हुनुहुन्थ्यो उहाँहरूले कखराहरू सिकाउने कामहरू गर्नुहुन्थ्यो त्योभन्दा बाहेक हामीले अरू कुनै उपायबाट पनि शिक्षा हासिल गर्न सक्ने बाटोहरू थिएनन् र दुई सालको परिवर्तनपछि नेपालमा दुई सालको परिवर्तनपछि र केही चाहिँ ठाउँहरूमा नयाँ गभर्मेन्टहरू आएर सायद अब अहिले मलाई सोच्दाखेरि त्यो लाग्छ त्यतिखेरको परिवर्तित सरकारले नेपालभित्र चाहिँ नै विभिन्न ठाउँहरूमा पाठशालाहरू र स्कुलहरू खोल्नुपर्छ र विभिन्न ठाउँहरूमा यो चाहिँ सुरुवात गर्नुपर्छ भने गरे चाहिँ एउटा प्लानिङ गऱ्यो भने हाम्रो त्यस गाउँमा पनि एउटा स्कुल खोल्ने प्रयोजनको निम्ति सायद यो ओखलडुङ्गा जिल्लाको लाइमडाँडा भन्ने गाउँका एकजना भट्टराई शिक्षकलाई चाहिँ नै एकजना संस्कृत पढ्नुभएको शिक्षकलाई चाहिँ नै रेडियोसहित दिएर चाहिँ भारी बोकाएर त्यहाँ पठाएको मलाई अनुभव छ कि उनी चाहिँ त्यो गाउँमा गएर स्कुल खोलेर केटाकेटीहरूलाई त्यहाँ चाहिँ नै पढाउन सुरु गर्ने भन्ने लिएर एकजना दुईजना भरियाका साथ उहाँ चाहिँ नि पुग्नु भएको मलाई अनुभव छ सञ्जयवास उहाँ चाहिँ नै टिचर जो हुनुहुन्थ्यो पशुपति भट्टराई सायद नाम मैले चाहिँ याद गरेको पशुपति भट्टराई भन्ने हुनुहुन्थ्यो उहाँले चाहिँ नै गएर र गाउँमा चाहिँ पहिला मिटिङहरू गरौँ गराउनु भयो र जसमा चाहिँ मिटिङ गर्दाखेरि गाउँलेहरूले चाहिँ सबै मिलेर चाहिँ प्रत्येक मास्टरलाई एक एकजना एक एकजना परिवारले चाहिँ महिनाको एक महिना राखेर भन्ने जनाअनुसार हाम्रो घरमा पहिला उहाँ बस्नुमा पढ्नुभयो र हाम्रै घरमा उहाँ बस्नुभयो एक महिना पहिला सुरुमा उहाँ बस्नुभयो उहाँलाई पिँढीमा बास बाँस बस्ने गरिएको थियो र त्यहीँ बसेर राति ढोडहरू बालेर इत्यादि किसिमले चाहिँ आगोको प्रकाश निको व्यवस्था गरिएको थियो र चाहिँ स्कुल खोल्नु हो त्यो स्कुलको नाम चाहिँ राष्ट्रिय शान्ति निकेतन प्राइमेरी स्कुल भन्ने त्यसको नाम चाहिँ राखेको थियो जुन स्कुलमा हामीले पाँच कक्षासम्म पढ्यौँ पढ्दाको कहानी पढ्दाका कुरा पढ्दाको बारेका साथीहरूको बारेमा कुरा नगरौँ किनभने पढ्ने वातावरण एक थिएन पढ्नको निम्ति किताबहरूको अवस्था थिएन पढ्न कसरी प के पढ्नुपर्छ भन्ने जानकारी पनि थिएन र पढाउने गुरुहरूलाई पनि सायद त्यो सबै कुराहरू जानकारी थिएन होला त्यसैले चाहिँ नै प्रामेरी जु, प्रामेरी जु अब त्यसलाई कुनै अहिलेसम्म धेरै बढाउन पनि सकिएन र त्यो किसिमको अवस्था थियो र प्राइमेरी स्कुल प्राइमेरी एजुकेसन सकिसकेपछि अब कहाँ जाने भन्ने ठुलो अन्यल एउटा अन्यलग्रस्त अवस्था चाहिँ त्यसबेला थियो र पाँच क्लास पास पुरा गरिसकेपछि चाहिँ म अब उच्च शिक्षाको निम्ति हामीले केहीजना चाहिँ हाम्रै गाउँका मानिसहरू मिलेर नेपालबाट जानुभएको एकजना शिक्षकलाई चाहिँ नि हायर गरेर उहाँ नेपालबाट अङ्ग्रेजी पढाइ जानुभएको थियो अङ्ग्रेजी पढाउनु थिएन अङ्ग्रेजी पढाइ जानुभएकोले उहाँलाई सबै गाउँको मान्छेहरू त्यही दस आठजना मान्छेहरू मिलेर उहाँलाई चाहिँ ट्युसनको व्यवस्थाहरू गरेर हामीले बाहिर पढ्न जान नपाउने भएको हुनाले अब बाहिर एउटा किताब ल्याएर त्यहीँ पढ्ने र त्यो पछि गएर चाहिँ बाहिरको स्कुलहरूमा पढ्न जाने भन्ने हाम्रो गार्जियनहरूको चाहिँ सह सल्लाह भाउ जुन चाहिँ अधिकारी भन्ने चाहिँ आइएससी पढेकोजना मास्टरलाई चाहिँ हाम्रै नजिकको हुनुहुन्थ्यो उहाँ उहाँलाई लिएर आएर काठमाडौँबाट झिकाइयो र उहाँले हामीलाई पढाउनु भयो करिब एक दुई वर्षमा हामी उहाँको ट्युसनको रूपमा स्कुल नभएर ट्युसनको रूपमै घरमा पढ्ने पढेर बस्यौँ त्यसपछि एउटा चाहिँ चेतना के थियो भनेदेखि त्यो बेलामा त्यो बेलाको चाहिँ के हुने त्यो स्कुलमा पढेपछि के हुन्छ भन्नु भन्दाखेरि पनि त्यहाँको गाउँको वातावरण चाहिँ म तपाईँलाई भनौँ गाउँको वातावरणले के बताउँथ्यो भने लाउरे हुने सबभन्दा पहिलो प्राथमिकता चाहिँ लाउरे हुने थियो हाम्रो कि गाउँका मान्छेहरू चाहिँ लाउर हुने र आफूलाई पनि कल्पना खुब थियो कि लाउरे हुनु लाउरे हुन पाए हुन्थ्यो उनीहरूको सोख उनीहरूले लगाएको लुगा उनीहरूले लगाएका बुटहरू उनीहरूको चाहिने फुर्तीहरू उनीहरूका त्यो बेला त्यो बेलाको उनीहरूको त्यो रु। किसिमको देख्दाखेरि हामीलाई पनि लाउरी हुन पाएको हुन्थ्यो त्यो बेलामा उमेर नपुग्दै चौध पन्ध्र वर्षदेखि नै हामी चाहिँ लाउर हुने कल्पना गर्थ्यौँ प्रायः गरेर लाउरी हुन पाए हुन्थ्यो भन्ने कल्पना थियो र त्योभन्दा अलि पछि गएपछि केही अक्षरहरू चिन्ने गरेर एक वर्षपछि हामीलाई के सोख हुँदा भने ठुलो सोख भनेको मास्टर हुन पाए हुने सबभन्दा ठुलो कुरो यो कुनै पछि गएर अब जो अहिले हामीले पद धारण गऱ्यौँ र गयौँ त्यो त कल्पनाभन्दा धेरै बाहिरको कुरो त्यो कहिले पनि कल्पना गरिएको थिएन त्यो हुने भन्ने सपना पनि देखेको थिएन त्यो के हो पनि थिएन विषय थाहा नहुन्थ्यो भिजनै नभएको मान्छेले यस्तो कल्पना गर्यो भनेर अहिले भन्नु त्यो बेकारको कल्प हुन्छ त्यहाँदेखि हाम्रो हुने थियो भने मास्टर हुन पाए हुन्थ्यो भने मेरो आफ्नो पर्सनल्ली चाहिँ विचारेको मास्टर हुने मास्टर हुन पाएदेखि किन मास्टरको इम्प्रेसन जुन समाजमा थियो उनले जुन उनको जुन मान मर्यादा इज्जत प्रतिष्ठा समाजले उनलाई दिन्थ्यो र उनलाई चाहिँ खुट्टैमा ढोग्थे हाम्रो गाउँको मान्छेहरू प्रायः गरेर पढ्नेत पनि थियो उनी बेसारमा पनि बस्थे त्यस नाताले पनि चाहिँ उनलाई चाहिँ नि त्यो चाहिँ खुट्टैमा ढोक्ने भयो उनलाई चाहिँ मास्टर हुन पाए हुने भन्ने ठुलो चाहिँ धारणा उ थियो मेरो चाहिँ मेरो आफ्नो कल्पना चाहिँ मास्टर हुन पाए हुन्थ्यो भन्ने थियो त्यो मास्टर हुनलाई अब कस के गर्ने त्यो चाहिँ अब पढ्ने जान्नु पऱ्यो सर्टिफिकेट चाहियो त्यसरी मास्टर हुन सकिँदैन मेरो पनि कल्पना पढ्ने र मास्टर हुने भन्ने चाहिँ मेरो चाहिँ आफ्नो विचार थियो दन्नाइस सालमा चाहिँ यो बुइपा भनेको त्यो पनि त्यही दिक्तेल जिल्लामा पर्छ बुइपामा एउटा चाहिँ त्यहाँको चाहिँ ज जनताहरूको चाहिँ सहयोगमा चाहिँ नै सरकारी रूपमा स्वीकृत प्राप्त चाहिँ एउटा चम्पावती हाई स्कुल भन्ने स्कुल चाहिँ त्यहाँ खोल्यो त्यो चम्पावती हाई स्कुलमा त्यहाँबाट हाम्रो एक दिनसम्म चाहिँ नै लाग्थ्यो हिँडेर जानको लागि त्यो एक दिनसम्म चाहिँ हामी म पनि त्यहाँ चाहिँ अब बन्दोबस्ती घरमा गएर चाहिँ चामलहरू दालहरू इत्यादि बोकाएर त्यहाँबाट चाहिँ भरियाहरू लिएर त्यो ठाउँमा पुगेर त्यहाँ म पनि भर्ना भएँ आठ क्लासमा दुई वर्ष पाँच क्लास स्कुलबाटै पास गऱ्यो दुई वर्ष ट्युसन त्यहाँ पढ्यो त्यसपछि आठ क्लासमा म त्यहाँ गएर भर्ना भएँ भर्ना भएपछि तर मेरो मैले अहिले भने कि आफ्नो मेरो आफ्नो उद्देश्य भनेको चाहिँ एउटा चाहिँ के गर्ने भने एउटा चाहिँ शिक्षक बन्नुपर्छ भन्ने चाहिँ नै मेरो चाहिँ कल्पना हुन्थ्यो प्रायः गरेर र यस्तै उसिमा आठ क्लास पढेँ आठ क्लास पास जा भयो आठ क्लास मैले पास पनि गरेँ पास गरिसकेपछि चाहिँ नि एउटा के थियो भन्नुहुन्छ भने त्यो उन्नाइस साल यो बिस सालको सुरु सुरुको कुरो हो करिब करिब होला उन्नाइस सालमा बिस सालमा चाहिँ नि त्यतिखेर चाहिँ नै सरकारले के गरेको एउटा स्थिति भनेदेखि नि हरेक क्षेत्रहरूमा सायद पूर्वाञ्चलमा पश्चिमाञ्चल क्षेत्रहरूमा चाहिँ ट्रेनिङ स्कुलको ट्रे ट्रेनिङ दिने ट्रेनिङ संस्थाहरू खोल्या र त्यसले के सूचना निकाल्यो भनेदेखि चाहिँ आठ क्लास पास गरेकाहरूको लागि आठ पास गरेकाहरूलाई चाहिँ धरानमा चाहिँ नि नर्मल ट्रेनिङ खोलेको छ त्यो नर्मल ट्रेनिङ भन्ने ठाउँमा गएर दुई वर्ष ट्रेनिङ लिएपछि एसएलसी पास भए सरको सर्टिफिकेट दिने र सरकारले मास्टरको जाहिर पनि दिने सर्टिफिकेट दिएर मास्टरको जाहिर पनि दिएर दिने अनि गाउँ गाउँमा गएर चाहिँ नि पढाउनु पर्ने विभिन्न ठाउँमा तोकिदिने सरकारले पनि तो त्यो त्यो गर्ने गरिनेछ भन्ने गाह्रो त हामीले त अब जुन मैले चाहिँ आफूले कल्पना गरेको थिएँ वास्तवमा यस्तो मास्टरहरू पाएर यसरी पढ्नु पाएँ हुने भन्ने एकातिर चाहिँ नि आइरहेको कल्पना पनि गरिरहे अर्कोतिर के थियो भने अब एउटातिर के थियो भन्नुहुन्छ भनेदेखि चाहिँ ग्रामीण उसमा हामीलाई चाहिँ बाहिर गएर रात दिन चाहिँ खर्च पेरेर पढिरहने अवस्था पनि भयो आर्थिक स्थितिले त्यति सम्पन्नता पनि भएन त्यो एकदम गाह्रो कुरा थियो हामी एकजना मात्रै थिएनौँ हामी चार पाँचजना पढ्नुपर्ने चार पाँचजना मान्छेलाई सबैलाई पैसा दिएर पठाएर पठाउन सक् पढ्न सक्ने त्यो पनि अवस्था गाह्रो हुन्थ्यो त्यस सोच राखिरहनु स्वाभाविक हुन्थ्यो र अब त्यहाँ चाहिँ त्यो त्यस्तो जस्तोलाई निकालेपछि म पनि त्यहाँ दरखास्त दिन जानु पऱ्यो भनेर आठ क्लास पास गरिसकेको थिएँ मैले म पनि गरेर त्यहाँ दरखास्त दिएँ म तपाईँलाई योलाई अलिकति इम्पिसाइज किन दिइरहेको छु भने यसले एउटा यु यु टर्न गरिदियो मेरो आफ्नो लाइफमा चाहिँ त्यो ल्याएर किन चाहिँ त्यसलाई ल्याउनु पऱ्यो म मार्क्सतिर कसरी आएँ भन्ने कुराको एउटा चाहिँ उदाहरण तपाईँलाई के दिन चाहन्छु भने मान्छेलाई चाहिँ त्यो एउटा वातावरणले पनि बनाउँदो रहेछ भन्नुलाई हाई स्कुलबाट चाहिँ दिउँसो पढ्दै गरेको नौ क्लासमा पढिराखेका मान्छे म चाहिँ सुट्टा लाएर भागेर त्यहाँबाट चाहिँ त्यहाँबाट फेरि आधा दिनको बाटो करिब लाग्ने त्यहाँ पुगेर पुग्यो एउटा दिग्देल गएर चाहिँ दरखास्त दिएँ म जस्तै अरू धेरैजना एकजना साथी म सँगसँगै पनि त्यहाँ म पढिरहे पनि गएँ अरू पनि धेरैजनाले गएँ त्यो आठ दसजना कतिजना त्यहाँबाट त्यो क्षेत्रबाट लिनु पर्ने रहेछ अनि इन्टरभ्यू लिने रहेछ अहिलेदेखिदेखि गयौँ छलफल छलफल हुँदाखेरि अब म अलिकति एक्टिभिटीमा अरूभन्दा अलिक मासतिर भएको नाताले चाहिँ यति बेला त भइहाल्छ या त्यहाँ भएन साथीहरूले मलाई भनिरहन्थे भनिरहन्थे इन्टरभ्यू पनि दिऊँ इन्टरभ्यू पनि राम्रै भन्यो उसले भने सोधेको प्रश्नहरू हामीले किन कसो इत्यादि कुराहरू दिउँ सर्टिफिकेट पनि पुगेकै हो ल ठिकै छ पास भइहालिन्छ भनेर त्यो एउटा जीवनको पहिलो इन्टरभ्यू थियो मेरो जो चाहिँ के भने त्यहाँ चाहिँ गएर त्यो मास्टर हुनुको लागि भनेर मैले दिएको थिएँ कि त्यस्तो इन्टरभ्यू दिँदाखेरि चाहिँ त्यो इन्टरभ्यूमा चाहिँ इन्टरभ्यू दिएपछि इन्टरभ्यू मैले राम्रै लाग्यो बाहिर सबैले पास हुन्छ पास हुन्छ भने आऊ गरेँ बेलुका बस्यो त बेलुका बिरुवा भएपछि उनीहरू भइसक्यो तिन चार बजीतिर अनि छ बजीतिर रिजल्ट निकाल्छ भने पछि सूचनामा हेर्दा त मेरो नामै छैन मसँग जाने साथीको पनि नाम छैन भने त फेल भयौँ त्यसपछि मलाई चाहिँ अब त्यहाँ बहुतै नराम्रो लाग्यो जीवनमा सबभन्दा दुःख लाग्यो भने एक त त्यो इन्टरभ्यू दिन गएको फेल भयो अरे भन्ने गाउँभरि हल्ला त्यो त्यसले चाहिँ बडा ठुलो चाहिँ त्यतिखेरको समाजमा राम्रो इन्टरभ्युसन दिने र अब सरहरूसँग म देखाउने स्कुलबाट भागेर आएको त्यहाँ गएर इन्टरभ्यू दिए मास्टरमा गएको थिएँ थाइस भनेर उनीहरूले चाहिँ भनेपछि त्यहाँ के भन्न जाने अलिकति आफूलाई पनि जुन उद्देश्यको निम्ति भयो यही म त अनफिट पो रहेछु त भनेर त्यो ग्लाने फिल भएर त्यो मान्छेप्रति त्यो जिल्ला शिक्षा अधिकारी के भन्ने मान्छे थियो त्यो मान्छेप्रति हामी धेरै नै रुष्ट भयौँ किन फेल भयौँ यसको जानकारी चाहियो भनेर चाहिँ नि चाहिँ लिएर हामी त्यतिखेर पनि अलिक कसिएर चार पाँचजना भएर उसका जवाफ माग्न भनेर गयौँ बेलुका हामी गएको उसले भेट दिएन भोलिपल्ट बिहान आओ भन्यो भोलिपल्ट बिहान गएको माथि बारदारीमा उभियो तल हामी त्यो आँगनबाट हामीलाई किन सर फेल भयो भनेर तलबाट हामी कराउने बित्तिकै उसले चाहिँ तपाईँभित्र आउनुहोस् त भनेर बारदारीबाट भनेपछि हामी तलसम्म आएर बसेपछि उनले सम्झायो उनले के भने हेर्नुहोस् यो भने कस्तो भने यो अहिले बिचरा साह्रै गरिब मान्छेहरू पढ्न सक्ने आदि किसिमका मान्छेहरूको निम्ति भने सरकारले आठ लाखसम्म पढ्ने अब पढ्न नसक्ने भयो उसलाई काम पनि दिनु भन्ने दृष्टिकोण राखेर यस किसिमले ल्याएर एउटा चाहिँ ट्रेनिङको व्यवस्था गर्यो दुई वर्षलाई सरकारले नै पैसा दिएर पढाउने अनि त्यसपछि मास्टर बनाइदिएँ यसरी सर दिने भनेर पो ल्याए तपाईँहरू जस्तो पढ्न सक्ने सक्षम मान्छे त ठुलो मान्छे हुनुपर्छ राम्रो हुनुपर्छ कहाँ पुग्नुपर्ने के हुनुपर्ने यहाँ अहिलेदेखि बिरुवा तपाईँलाई पाखेर म यो त म तपाईँहरू तपाईँको भविष्य बिगार्छु मैले राम्रो गर्दिनँ तपाईँहरूले बुझ्नुहोस् भोलि गएर के हुन्छ तपाईँहरू आज मैले नर्मल ट्रेनिङमा पठाएँ तपाईँहरूलाई भनेर उहाँले भन्नुभयो सम्झाउँदा तत्काल त हामी केही सम्झौँ तर म के भन्छु भने उनको बारेमा म धेरै प्रश्न त गर्दिनँ किन गर्दिनँ भने उनको बारेमा धेरै कुराहरू रिउमर भइरहेको थियो हामीले के पुर्याउन सकेनौँ उसलाई के गर्न सकेनौँ भन्ने कुराहरू आएको थियो खैर त उनको उनले नजानी नजानी वा जानेर मलाई फेल गरेको र मैले चाहिँ नि जानी जानी मैले चाहिँ यस्तो चाहिँ उद्देश्य लिएर चाहिँ त्यो जाँदाखेरि त्यसमा ब्रेक लगाएर एउटा अर्को टर्न त्यहाँ दिने बित्तिकै मलाई चाहिँ त्यो फेल भएपछि म थोकै फर्केर आएर जससुकै भए पनि स्कुलमा म पढ्न सकेँ सरासरी पढेर चाहिँ म एसएसजी पास गरेँ त्यस त्यो पोइन्ट त्यो जीवनमा म सम्झिरहन्छु अनि तिनको नामसँग भट्टराई नै हो तर म नाम चाहिँ मैले बिर्सेँ उनको नाम पछि म शिक्षा सचिव भएपछि उनी मलाई भेट गर्न आएको थिएँ अरे यो मैले सुनेको थिएँ उनी मलाई भेट गर्न आएको थिएँ मैले यसलाई इन्टरभ्यू दिएर आठै क्लासमा फेल गरेका थिएँ भनेर चाहिँ उनी चाहिँ आएको थिएँ अरे तर त्यो के संजोग मिलेनको नि अनि त्यसपछि भोलिपल्ट मैले खोजेँ म मिटिङमा बसा बेला आउनुभएको छ आएपछि मैले खोजेँ आउनु त भएको थियो भनिदिनु है भनेर जानुभएछ बुढो हुनुभएको थियो अरे आउनु त भएको थियो भनेर भन्नुभएको छ त्यसपछि मलाई चाहिँ थाहा भएन थाहा भएन तर उहाँ भट्टराई भन्ने हुनुहुन्थ्यो सधैँ नाम त मैले बिर्सेँ उहाँको है ति उनको त्यो मलाई फेल गरिदिने जुन एउटा चाहिँ कसै मान्छेले त्यस्तो गरेर पनि एउटा चाहिँ ठुलो दिन्छ क्या त्यो एक्चुअली नै त्यो लाइफमा मेरो ठुलो टर् टर्निङ पोइन्ट थियो म म के थिएँ भने एकातिर हाम्रो आर्थिक अवस्था एकातिर त्यो पढाइको त्यस्तो चाहिँ गम्भीर हो या दुई दिन तिन दिनसम्म भारी बोकाएर गएर चारपाती चामल बोकाएर लिएर गएर पढ्नुपर्ने है त्यो वातावरणमा गएर अर्कोतिर चाहिँ सामाजिक परिवेश घरको वातावरण आइले गर्दाखेरि त्यो त्यस्तो छिट्याइ पढ्न पाएको दुई दुई वर्षसम्म त्यतिखेरको बेलामा मास्टर हुन पाइने जुन लक्ष्य पनि पुरा हुने भनेपछि त्योले त मलाई ठुलो अवसर प्रदान गरेको थियो त्यस्तो अवसरबाट वञ्चित गर्ने त्यो जिल्ला शिक्षा अधिकारीले मलाई वञ्चित गरेर जुन एउटा चाहिँ बाटो देखाएँ त्यो चाहिँ मेरो निम्ति एउटा ठुलो चाहिँ रूपमा लाइफमा आयो त्यसपछि मैले एसएलसी पास गरेँ मैले त्यहाँ त्यही स्कुलबाट अरू त सामान्य कुराहरू भएँ त्यतिखेरको हामीले पास गरेँ फर्स्ट डिभिजन हुँदैन त्यो बल्ल बल्ल स्कुलभरिको एकजना फर्स्ट डिभिजन हुने भन्दाखेरि त्यसलाई धेरै चाहिँ मिहिनेत गरेर आउनु पर्थ्यो हामी सेकेन्ड डिभिजन सामान त्यहाँ सामान्य मिलिसक्यो हामी सेकेन्ड डिभिजनमा पास भयौँ सेकेन्ड डिभिजनमा पास हुन्थ्यो पहिल्यैपट एकैपटमा पास गयो भने ठुलो कुरो चाहिँ त्यो हो त्यतिखेर गाउँको वातावरण के भने पास हुन्थ्यो यसले पास हुनु भनेको एउटा एकैपटकमा पास हुने भनेको नि त्यो चाहिँ एकैपटकमा खसिसिनु जस्तै हो डरलाग्दो कुरो क्या त्यो त्यसै त्यो चाहिँ एकदम ठुलो कुरो थियो सुन्यौ श्री खगेन्द्र बस्नेतको जीवनयात्रा अनुभव उहाँसँग नेपाल सरकारको निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा रहि मुलुकी प्रशासनको सेवा, सेवा गरेको प्रशस्त अनुभव छ हामी उहाँको जीवनयात्रा अनुभवको बाँकी भाग आगामी श्रृङ्खलाहरूमा क्रमशः प्रस्तुत गर्दै जानेछौँ तपाईँलाई यो जीवनयात्रा अनुभव कस्तो लाग्यो आफ्नो सल्लाह र सुझावहरू लेखि पठाउनुहोला हाम्रो इमेल ठेगाना नेपाली रेडियो हाम्रो इन्टरनेटको ठेगाना www.NepaliRadio.org मा हाम्रा अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू सुन्न सकिन्छ हाम्रा कार्यक्रमहरूको बारेमा आफ्नो सल्लाह सुझावहरू सधैँभरि हामीलाई लेखिपठाउनुहोला जीवनयात्रा अनुभव सुनाउनु भएकोमा श्री खगेन्द्र बस्नेज्यूलाई दे धेरै धेरै धन्यवाद र कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद म सहदेव पौडेल तपाईँसँग अर्को कुनै कार्यक्रममा भेट गर्नेछु नेपाली नेपालीमा न नेपालीपनको नेपालीहरूको भावना फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू उन्नति गर प्रगति गर सीमा नि तोरहरु उन्नति गर प्रगति गर सीमा नि तोरहरु